उजालो नाइन्टी नेटवर्को कार्यक्रम श्रुति संवेग अच्युत घिमि उजालो नाइन्टी नेटवर्क काठमंड संगे देशभरी का विभिन्न एफ स्टेशन एक साथ, हरेक मंगलवार शुक्रवार रात सवा नौ बजे कारक्रम श्रुति संवेग प्रसारण हम श्रुति संवेग में हमी वरिष्ठ लेखक उत्कृष्ट कृति वाचन कर श्रुति संवेग को आज को श्रृंखला गुरूप्रसाद मैनालीको कथा संग्रह नासो लिएर आएका नासो भित्र संग्रहित वटा एघारवटा कथाहरूमध्ये आज केही कथाहरू हामी श्रुति सम्वेकमा सुन्छौ। आज हामीले सुन्ने पहिलो कथाको शीर्षक छ परालको आगो अब यो कथाको वाचन शुरू हुन्छ चामेकी श्वास्नी गौँथली साह्रै मुखारे थिए राम्रा मुखले बोल्यो भने पनि बाङ्गा बाङ्गा कुरा झिकेर निउँ खोज्थे दुई चार दिन बिराएर सधैँ लोभ् श्वास्नीको झगडा हुन्थ्यो एक दिन बेलुका चामे हलो जोतेर घर आएको गौँथली दैलो अग्ल्याएर गाउँमा बिहा हेर्न गएकी रहेछ दिनभरि जोतेर आएको भोकले लखतरान थियो हलोजुवा कान्लामा ठडाएर गोरु बाँध्न लागेको थियो मास्तिरबाट गौँथली आइपुगी गौँथलीलाई देखेर चामे रिसले भुतुक्क भयो भात पकाउन त परै जाओस् यस बेलासम्म अगेनामा आगो पनि फुकेको थिएन अत्तर पत्त दैलो उगारेर गौँथली पन्धेरातिर हिँडी चामे अगेनामा आगो सल्काएर तमाखु भर्न लाग्यो दर्कन दर्कन लागेको बादल चाहिँ चामे पिँढीमा धुमधुम्ती बसेर तमाखु खान लागेको थियो गौँथली काखीमा गाग्रो चेपेर आइपुगे गौँथली ढोकाभित्र पस्न लागेकी थिए दिनभर जन्तीसँग आँखा झिम्काएर बसे यति बेला स्वाङ पार्छे भन्यो भनेर एकला त हिर्कायो उसले गौँथली ढुन्मुनिँदै सङ्घारमा लडी गाग्लो फुटेर ढोकामा पानी छताछुल्लो भयो गौँथली खपटाहरू टिपेर आँगनतिर फ्याँक्न लागेकी थिए मेरा घरमा एकछिन नबस् जहाँ जान्छेस् जा भनेर जा जा जा चामेले फेरि गौथलीको चुल्टो समाएर गिसार्दै आँगनमा पुरायो अलिकति आफ्नो विराम थियो त्यसो हुनाले पहिले लातीले हान्दासम्म त गौथली बोलेकी थिएन तर पछिबाट जब चुल्टो समार घी सार्दै आँगनमा पुर्यायो अनि गौँथलीले मुख छोडी कोर सल्केको हात बाबुआमाले आँखा फुटेर कसैको हातमा सुम्पे यस्ता कंगाली मोराकी ज्वाई भएर बस्नुभन्दा डुबेर मर्नु जाती त्यसपछि चामेले पनि आफ्नो बाबु त खुब धनाडे छ भन् भन्दै गाली गर्न थाल्यो गाउँलेको हलो नजोते साँझ सबेर खान पुग्दैन माइतीको धाक लगाउँछ भनेर एकलाथ फेरि कस्यो गौँथली कंकला शब्द गरेर रुनु लागि गाउँका सारा केटाकेटीहरू तमासा हेर्न कानलामाथि आएका थिए मोरा हो यहाँ के को रमिता छ र हेर्न आएका भनेर चामेले लौरो लिएर लगायो केटाकेटीहरू हाँस्दै मासतिर भागे गौँथली रुन्दै थिए चामे पिँढीमा गुन्द्री ओछ्याएर सुत्यो भोलिपल्ट बिहान चामे हलो गोरु लिएर भोकै बेसीतिर हिँड्यो बेलुका घर आएको गौथली रहेनछ छिमेकीसँग सोधेको दिउँसो लुगाफाटो बोकेर माइतोतिर हिँडी भन्ने कुरा सुनाए यति बेलासम्म भैँसी आँगनमा रहेछ चा। चामेला देखेर वाइँ गऱ्यो भैँसीलाई घाँस हालेर पाडो छोडिदियो एकछिनपछि गबुवा लिएर बस्यो पहिले त दुई चार सिर्का दिएको थियो पछि चामेला लाथीले हानेर बुरुको उफ्रियो चामे गोबरमा उतानु पर्यो गबुवा तीन हात भएर पुग्यो चामेका इष्टकोट कछाड सारा लुगामा गोबर लाग्यो बेतामा मुठीभरिको लाठु ठडाइराखेको थियो टपक्क लाठु टिपेर दुई चोटकी हानेको थियो भैँसी दाम्लो छिनाएर उफ्राउँदै कोकलेका मकैबारीमा बस्यो चामे चचच गरेर समाउन खोज्थ्यो भैँसी चाहिँ तर्सेर यो छेउबाट उछ्याउ उछेउबाट यो छेउ गरेर कुद्न थाल्यो भर्खर गोडेका मकै सारा स्वत्तर भए कोकाले कि आमा आँगनका डिलबाट सराफ्न थाली चामी मोराको बाँझो होस् मोरालाई छेरोटीले लान नसकेको हिजो श्वासनी कुट्यो आज भैँसी कुटेर अर्काको वर्ष दिने कमाई बिगारिदियो कसैको नभएको रिस बजियाले देखाएको होला पोहोर धनबिरीले लात्तीले खाँदिथ्यो र बर्खाभरि थला परेथ्यो बलियो छु भन्दो परचक्रीलाई कुट्न सक्ने आफ्नै स्वास्नी किलामा बाँधेका वस्तुलाई कुट्ने के कुट्ने साच पर्यो कि एउटा न एउटा बिठाइ गरेर गाउँमा खल्ल र बल्ल पार्छ धनवीरका घरमा बिहाको भोज थियो गाउँभरिका केटाहरू जाँड खाएर चुर थिए कोकले मारुनी भएर मादल बजाउँदै नास्दै गर्न लागेको थियो अरू केटाहरू कोकलेका स्वरमा स्वर मिलाउँदै गाउँदै ताल दिँदै गर्न लागेका थिए त्यस्तैमा बहिनी चाहिँ आएर मकैबारीमा चामेको भैँसी बसेको कुरा सुनाए कोकले मारुनीको लहङ्गै सुद्धा दौडाउँदै मकैबारीमा पुग्यो कोकलेको पोसाक देखेर भैँसी झन् ठाडो पुच्छर लाएर कुद्न थाल्यो बाँकी रहेका दुई चार बोट मकै पनि सुहा भए मकै स्वत्तर पाकेरको देखेर कोकाले आगो गयो चामेका गालामा कसेर दुई थप्पड दुछा लगायो बिचारो चामे केही बोलेन आज राततिर बल्ल बल्ल चार पाँचजना भएर भैँसी दबाएर ल्याए भोलिपल्ट बिहान चामे पँधेराबाट काँधमा पानीको गाग्रो बोकेर आउन लागेको थियो मास्तिरबाट जुठी दमेकी स्वास्नी झरी जुठी दमेसँग चामेको साह्रै मेल थियो जुठेकी स्वास्नीलाई चामे भाउजू भन्थ्यो चामेले पानी बोकेको देखेर जुठेकी स्वास्नीले हाँसेर भने आयु लोभे मानिसले पानी बोकेको कति नसुहाएको के गर्नु भाउजू त्यसलाई माइतीतिर गाडी हाले आफूले नबोकेर कसले बोकिदिन्छ उसले भन्यो कुट्न थालेपछि आँखा नदेख्ने बिचरी नभागेर के गरोस् आफ्ना मुखले छुरा जस्तो मुख्छ अनि नकुटेर के गर्नु उसले फेरि भन्यो मुखाले भएको अलिकति कुटेरै पनि हो ब्यारे उसले भने चुप लाग पूर्वदशीमा जुटे त अहिले एकचोटि तिमीलाई कसरी कुटेको थिए खोइ त एक वचन फर्कायो चामेले फेरि सोध्यो अँ एकचोटि भन्छौ अहिले पो भक्ति भइरहेछन् अघि अघि त नकुटेको दिनै हुँदैन थियो बेलुका भोटे गाउँतिरबाट जाँड खाएर आए अनि एउटा न्यु कुट्न थाल्थे झन् चाडबाडको दिनमा त के भन्नु दुई चार दिन झरी बादल भोकी आजकल पनि जिउ दुख्छ तर आफूले त यो उमेर बोक्यै मुख फर्काएको थाहा छैन हो त नि के कुटेर मुखाले भए कि भन्छौ तिम्रा जस्तो सुबान भए पूजा गरेर राख्ने थिए चामे फेरी भो जे भेपनी स्वास्नी जस टेक कर पानी पंदे करे बस्ने भोली ना उसाय दी ज्ञान जानेर आंसेर छोड़े भै जाऊला उसके उत्तर दिया चामे वहांकटे भोटोमाथी स्टकोट लगा तेरसों काड़ कस मैलटल्क कालो टोपी लागे दुई आंखी भाव का माज में सिंदूर को टीको गाग्रो बोको जुंगागा रेखी बस कालो कालो एक छाट को एक दिन बिहान चामे पिँढीमा बसेर सोतेमा तमाको खान लागेको थियो मास्तिरबाट जुठी दमै झऱ्यो अघिअघि छोरो बकेर जुठी आइरहेको थियो पछि पछि लुगाको सानो कुटुरो काखी च्यापेर स्वास्नी आउन लागेकी थिए ला देखेर जुठीले हाँसेर भन्यो के मेलो झकान्छ उसले उत्तर दियो बसी बसा छ स्वास्नीलाई माइती धपाइहालिस अब एक्लै मोजगर बस जुठीका लुग्ने स्वास्नीको खुबी फिर्ति थियो जुठी सधैँ श्वास्नीलाई लिएर माझी गाउँतिर लुगा जान्थ्यो बाटामा लग्ने स्वास्नी घर गृहस्थीका दुःख सुखका कुरा गर्दै जान्थे बेलुका पनि कुरा गर्दै फर्काथे राति मा दियो राखेर रा, जुठी विराट पर्वको सिलोक हाल्थ्यो स्वास्नी चाहिँ जुठो चुलो गर्दै सिलोक सुन्दै गर्थे कहिलेकाहीँ जुठी बिरामी भयो भने स्वास्नी गाउँमा धामी झाँक्री खोज्दै हिँड्थे विष्ट्रहरू कहाँ लुगा सिउन जाँदा कहिलेकाहीँ जुठी स्वास्नीसँग ठट्टा गरेर किक्लिक्क घिच्रो जान्थ्यो अनि यसो अरू मान्छेपट्टि हेरेर आँखा झिम्काउँथ्यो स्वास्नी चाहिँ अँ बुढो हुँदा पनि ठट्टा गर्ने बानी नगएको भनेर अर्कापट्टि फर्केर आँस्थे जुठे चोखी नीति पनि गर्थ्यो बिहानै धारामा गर्नु आउँथ्यो नुहाइसकेपछि पन्देर्नीहरूले लुगा पकाएको ठाउँको खरानीको विगुत लाएर विद्युतको शरीरूप लिई गगनमा उड्नुभयो झट दसैँ भन्ने स्तोत्र पाठ गर्थ्यो जुठेका गृहस्थी जीवनसँग आफ्नो जीवनको तुलना गरेर चामी बहुतै दुःखी हुन्थ्यो जुटेका खानपिन गरेर विराट पर्व पर्ने बेलामा आफ्ना घरमा रुहावासी चल्छ जुठेका लोग्ने स्वास्नीको त्यस्तो माया पीर्ति छ सुख कुरा गरेर सँगै हिँड्छन् आफ्नी स्वास्नी चाहिँ झगडा गरेर माइतीतिर हिँड्छ बिहा भएको यतिका दिन भइसक्यो कहिल्यै राम्रा मुखले बोलेको थाहा छैन फिर एवं भैंसी भी नजिक पर्न दीदेन आपू तो मई तो गई गई भैंसीला एक हाथ पारे गई इस भैंसी काला में कोकले को लबटो पर्यट कची दिंने साऊ को डोको भोली आए साउली जुटोचुलो नगरी बोकें बस्त छुसी जिंदगी बिताने भांदा खरानी घसर हिड़ू जाती तर खरानी घसर पुखिए रस घर का कुकुर न भुकाए खाना पाइन उस आजकल फेटागुदे मोटा घाटा जोगी देखियो कोदाली खन्ना को गारा जोगी मानसर गिला पार्टी को बास हो बिरामी पड़ोने एकमोटि पानी खाना दीने मानस होर्नोस् कि नभनोस्ं नमोनारायण बागोत लाइदि हिड़ते ठूला ठूला झोला भि खलाखला में चार यह संसार का राप के पोले का बेला में टाड़ा झलक्का हे अलि शीतल जस्त म पहिले आठ दस दिन त चामे गाउँथलीको नाउँ लिँदा पनि झम्टला भने जस्तो गर्थ्यो तर पछि पछि अलि सुन्य मान लाग्यो विचार गर्यो म खाली भए पनि साह्रै जागरिले थिएँ मन्डाएर एक भारी घाँस ल्याएँ भने भैँसी डम्ममा अगाउँथ्यो बिहान एक घाँस पकाएर खान दिन्थे ऊ गएदेखि तिन चार दिन भात खाएँला नत्र भने खाली भुटेका मकैको भरमा छु ऊ हुन्जेल भैँसीले ट्याम ट्याममा दिन्थ्यो आफै दुहुन्थे ऊ गएदेखि बिस्केको बिस्कै सबैजना डाकेर लिए भन्छन् लुठीदायकी सस्नी पनि त त्यसै भन्थेन् आए आउली नआएन आउली एकपटक लिन जानै पऱ्यो भोलिपल्ट बिहान भातसात खाएर चामी ससुराली जान तयार भयो सन्दुकबाट पनेलाको दौरा सुरुवाल जिकेर लगायो टोपीमाथि गौथलीले तमाखुको पोको राखिदिएको कस लागेछ कच्याकुचुप पनि भएछ चा। चामी रिसाएर फतफताउन थाल्यो ढङ्गाएर माल पाएर के गर्नु चाल पाए पो हुन्छ आफ्नो बाबु बराजेले बिरको टोपी लगाएको भए पो पा थाहा पाउँथे बाबु खाडीको टोपी लाएर भाङराको गादो पारेर हिँड्छ छोरी किन गतिले हुन्थे बाहुनले च्याउ खायो स्वाद पायो एकछिन फतफताएर तानतुन पारेर टोपी लायो इष्टकोट अर्को थिएन उही पुरानो थियो एउटा ओड्नेको कुटुरो पिठोमा छड्के पारेर बाँध्यो हातमा एउटा जुत्रो छाता लिएर हिँड्यो जामे ससुरालीका घरमनतिर चौतारामा बसेर पसिना पुस्न लागेको थियो गाउँदेखि माथि वनको छेउमा घाँसको भारी बिसाएर गौथली गीत गाउन उडी जाउँ भने म पन्छेँ होइन बस्न त मन छैन चामी मुरमुरियो घाँस खान नपाएर भैँसीको पेट गाइनेको सारङ्गी जस्तो भइरहेछ ऊ यहाँ बसेर बन रहन गाउँछे एकछिन चौतारामा थकाइ मारेर चामी बिस्तारै उकालो लाग्यो चिलाउनेका बोट निर पुगेपछि चामेका गोडा अलिक गरम भए सासू ससुराले केही भन्छन् कि भनेर कुस्तुर थियो बिस्तारो बिस्तारै तगारो निर पुग्यो सासु जुठ्यानमा बसेर ताप्के मस्काउन लागेकी रहेछ ससुरो पिँढीमा बसेर तमाखु खान लागेको थियो सासूलाई देखेर चामेले हात जोडेर ढोगिदियो सासुले पनि जुठे हातले ढोग फर्काए चामी पिँढीमा बस्यो ससुरु हुकानाली चामेका हातमा दिएर ढोगिदिन निउरेको थियो चामेले गोडा जोडिदियो एकछिनपछि घाँसको बारी लिएर गौँथली आइपुगे पनेलाको चोलो छिटको फरिया लागेकी फरियाको गुल्तो खुम्चाएर पटुका बाँधेकी हातमा बाला काँटीमा प्वालो लागेकी पुष्ट छाती भएकी निधारमा सिन्दुरको ठुलो टिको लागेकी कपालमा गुराँसको फिल सिउरेकी अलिअलि साँवलो बर्णकी राम्री देखिन्थे गौँथलीको त्यो मनोहर रूप देखेर चामे तृप्त भयो घरमा साक्षात्हलक्ष्मीले प्रवेश गरे जस्तो मान्यो साँच परेपछि गौँथलीले आएर चामेका गोडामा डोगिदिए चामे गदगद भयो गद आज उसको हृदयमा गौँथलीलाई समातेर हजारचोटि चुम्बन गर्न भने जस्तो लाग्यो समाउनलाई हात लम्काएको थियो गौतली हात पन्छाएर घरभित्र बसे भातसात खाएपछि चामेलाई पेँढीमा ओछ्यान लगाइदिए चामे ओछ्यानमा पल्ट्यो तर उसको आँखामा निद्राको लेस थिएन ऊ केवल गौथली आउँछ कि भनेर बाटो हेरिरहेको थियो सबैले खाए जुठो गरे एकछिनपछि के हो कुन्नी बत्ती लिएर चोटातिर गयो त्यसपछि कसले हो कुन्नी दैलो ढप्काएर आग्लो लगायो चामे दङ्घ पर्यो चामेका मनमा कुरा खेल्न लागे हरि त्यो दिन बिचरी गौतरीलाई किन कुट्यौँ होला स्वास्नी मानिसहरू बिहा हेर्न भनेपछि हु रुक्क हुन्छन् उसमा पनि चढ्दो उमेर एकछिन बिहा हेर्न गइ त एकछिन यसो गाउँघरमा रमिता हेर्न गएको पनि खप्न नसक्ने छुसीले के स्वास्नी सुमार्ने भात पकाउन अलिकता ढिलो गरी भनेर स्वास्नी कुट्नुभन्दा अधम काम अर्को के होला अलि मुखाले भएकी पनि कुटेरै हो अब घर गर गई भने कहिल्यै कुट्ने छैन जुठे दाइका भन्दा बढ्ता कदर गरेर राखिनँ भने अनि भन्नु मनमा कुरा उत्तिकै खेलिरहेका थिए तलतिरबाट उपयाँले उत्तिकै टोक्थे बिहानी पक्का ढोका उगारेको शब्द आयो गौतली आइकी भनेर चामेले ठाटाडो था, कान लायो पछि हेर्दा ससुरो बुढो रहेछ ससुरो दैलो उगारेर करेसातिर पिसाब गर्न गयो चामेले रातभर निमेष लाएन गाईबस्तु फुकाउने बेला भएको थियो ससुरो पर्खालमा बसेर तमाखु खान लागेको थियो सासु चाहिँ पिँढीमा बसेर मकै छोडाउन लागेकी थिए गौँथलीभित्र मजेरीमा जुठोचुलो गर्दै थिए चामीले अलि लाजमाने जस्तो गरेर ससुरासँग भन्यो खेती कमाएको बेला छ ससुरा छोरी पठाइदिनु पर्यो ससुराले एकछिन खोकेर अनि नली गालामा अड्याएर भन्यो हुन त जैँ गरिब र शरीर भनेर अनेक थरीका नाउँ राख्थ्यो अरे तर गरिब भए पनि आजसम्म कसैको घरमा पोल्टो थाप्न गएको छैन पाउ पुजेर दिएको तिमीलाई हो आफ्नो स्वास्नी राजी गराउ लैजाऊ कसैले छेकेको छैन चामेले मिच्चुख लगायो <प्थाँगा> एकछिनपछि जुठो चुलो छिद्ध्याएर नाम लिएर गाउँथली बन्तीर जान लागी थिए चामेले पाखुरामा समाएर भन्यो डोको नाम लिएर कता आनी हिँड घर जाऊ उसले उत्तर दिए घर त मारे पनि जान्न घर नगएर कहाँ जान्छस् त चामीले सोध्यो एउटा जीवलाई के जहाँ गए पनि त बोनी जोगिनी हुन्छु जान्छु भैँसीलाई घाँस कसले काटिदिन्छ र जोगिनी हुन्छेस चामीले सोध्यो काट्नु क्या आफ्ना भैँसीलाई आफै घाँस धेरै नबौला खुरुक्कै हिँड उसले फेरि कर गऱ्यो लगेर फेरि न्यु झिक्दै कुर्दै गर्नलाई उसले सोधि अब पोडे भए केही गरौँला उसले उत्तर दिई भो एकछिनपछि लुगा सुगा लाएर गरेर गाउँथाली बाहिर निस्के सासुबुढीले एउटा सानो पोको र एक ठेकी दैल्याएर रा अगाडि राखिदिए पोको काकी चापेर गौँथली अघिअघि लागे चामे हातमा ठेकी झुन्ड ल्याएर पछि लाग्यो बाटामा चामे र गौँथली कुरा गर्न लागे आजकल भैँसीको दुध कति छ नि उसले उत्तर दियो बिहान बेलुका एक पाथी गौँथलीले चामेपट्टि फर्केर ओठले फ्राए घाम बस्न बस्न लागेको थियो गोठालाहरू गाईबस्तु अघि लाएर धुलो उडाउँदै बिस्तारै उकालो लागेका थिए चामे गौँथलीलाई लिएर पधेरा निरा आइपुगेको थियो मासतिरबाट डोकामा गाग्रो बकेर जुठीकी स्वास्नी आउन लागेको रहेछ चा। चामेलाई देखेर जुठीकी स्वास्नीले यति लामो जिब्रो झिकेर हाँसेर भने ओहो चखेवा चखेको जोडा जस्तै अघिअघि दुलै पछि पछि दुला कति राम्रो सुहाएको गौँथलीले मुसुक्क हाँसेर भनी बोर्न आँस दिदी फेरि कुन दिन कटाक्सै पर्ने हो उसले उत्तर दिई उस चाटाचाटा गर्न पनि त बेरलाग्दो रहेनछ नि लोड्ने स्वास्नीको झगडा परालको आगो कार्यक्रम श्रुति सम्भेकमा हामी आज गुरुप्रसाद मैनालीको कथा संग्रह नासोभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। हामीले अहिले सुनेको कथाको शीर्षक थियो परालको आगोपछि अर्को कथा, कथा, आगो। कथा लिएर छौं। उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रोती समेत तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम एचिट्योन्स र बिरता एफएम इटहरीको सप्तकोशी एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दीवास डुक सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम काभ्रे दोलीखेलको रेडियो सेफड मकवानपुरको हेतौडा एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पालपाको श्रीनगर एफएम पोखरा को रेडियो तरंग दमौली को रेडियो भानुभक्त तनहू को रेडियो ढोर बाराही रेडियो बंदीपुर रट एफएम बागलुंग रेडियो सार्थी एफएम और गलकोट एफएम में श्रुति संवेक सुन्दे हूं रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम बुटवल तिनाओ एफएम और बुटवाल एफएम गुलमी रेडियो रेसुंगा कपीरवस्तु रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण रेडियो राप्ती जाजरकोट रेडियो हाम्रो पाइला दैरेख को ध्रुवतारा एफएम कैलाली टीकापुर और गोलरिया एफएम दांग रेडियो प्रकृति एफएम कैलाली एफएम सुर्खेत को रेडियो भेरी और बुलबुली एफएम जुमला को रेडियो कर्णाली हुमला रेडियो कैलाश रालीकोट को रेडियो नया कर्णाली अथ श्रुति संवेक प्रसारण भईति संवेग में हमी गुरूप्रसाद मैनाली के कथ संग्रह नाशो का कथिशन शीर्षक अगमसिंह खत्रीलाई पुराना घरानिया क्षेत्रीहरूसँग सम्बन्ध जोडेर आफ्नो कुलिनताको बढाउनुको साह्रै रहर थियो घरमा बढेकी छोरी पालिराखेका थिए तर विवाह गर्ने घर गर पाउँदैनथे मामुली छेत्रीलाई उनी नदिने कुलीन क्षेत्रीहरू नाक गर्ने कोही पाइहाल्यो भने पनि जात खानदान भन्नु मात्र हुन्थ्यो टाट भइसकेका घरमा भुट्टीबाङ नभएका फेला पर्थे त्यस्ता केटा प्रशस्त दाइजो नपाई विवाह गर्न मञ्जर हुँदैनथे कतै विवाह गर्छौ भात खाँदैनौं भन्ने प्रश्न उपस्थित हुन्थ्यो यी अप्ठ्यारा अप्ठ्यारा सवालका मारे खत्री बुड़ा दिगदार थिए आफ्नो समानका छेत्रीहरू कैयौंजना माग्न आउँथे तर बुढा कसैका कुरा सुन्दैनथे यस कुरामा तीन चारचोटि बुढीसँग पनि ठाकटोक भयो कैयौं दिनसम्म बुढा बुढी नबोली बसे तर उनी नयाँ छेत्रीसँग प्रभावको विवाह गरिदिन मंजूर भएनन् आजकालका उम्मेद्वार ठिटाठीटीहरू जातभन्दा रूप र सुशीलताको ज्यादा खाइस गर्छन् भन्ने उनलाई ज्ञान थिएन पुराना विचार का मानस थे आंखा का दुईतर्फ टकनी लगे घोड़ा के केवल अगाड़ी को बाटो मेरे सोझे दगुरे झीप जात्रिंता का पची पी दगुरी थे टोल छिमेक का छोरीबेटी सबक विवाह भईसको कोई टुकटुक हिड़े छोरा छोरी लीर माइता आंथे कोई गौर जीवका भैस थे तर प्रभा बीस वर्षकी उमेर हाँ कुमा नई थी साथी दौतरीहरू माइत आउँदा प्रभासँग भेट गर्न आउँथे त्यसबेला पतिले ठट्टा गरेको कसैले नदेख्ने गरी पछिल्लोतिरबाट आँखा छोपिदिएको नारीको घड़ी चश्मा औठी छामेर आफूले धेरै बेरपछि चिनेको कहिलेकाहीँ रिसाएर सुतेको बेलामा पतिले गुदगुदी लाएर हँसाएको इत्यादि कुरा प्रभालाई सुनाउँथे आफ्ना साथीहरूका यी प्रणय सुखहरू सुनेर प्रभा दुखी वा सुखी के हुन्थ्यो त्यो कुरा कसरी भनौँ किनकि हाम्रा धर्ममा छोरीबेटीहरूलाई आफ्नो मनोभाव प्रकट गर्ने आज्ञा छैन कहिलेकाहीँ मनको कुनै अभिलाषा प्रकट गरे भने कस्ती उत्ताउली भन्ने लान्छना लाग्छ आफ्ना उपर जत्रो सुखी अत्याचार भए पनि मुख पशुका धुपचाप सर बस्नुपर्छ धेरै कालदेखि हिन्दू रमणीहरू आफ्ना मौन वेदनाको आँसु आफै पिएर बसेका छन् त्यसै हुनाले बुढापाकाहरू छोरीको कर्मलाई हारेको कर्म भन्दछन् गीत गाउनेहरू गएको जोगन बहेको पानी फर्केर आउँदैन भन्छन् वैश भरिएका बेलामा गर्न नपाएको सुख शैल पछि कहिले गर्ने हो भन्न त शास्त्रकारहरू बाँकी पाप पुण्ड्य भोग गर्नलाई पुनर्जन्म हुन्छ भन्छन् तर त्यो कुरोलाई आजकलका मानिसहरूले फट्याइ ठहरएका छन् कदाचित पुनर्जन्म भएन भने यो लालसा मनको मनैमा रहने भयो यस्तै यस्तै विचारहरू प्रभावकारी हृदयमा उठ्दा हुन् भन् ठान्छु प्रभावी छठ राी थी मजोला कद चंपा को फूल जस्तो रंग ठूलठूला आंखा सलक्क परिक नाक चिटिक्क परेको छाती मिने दांत लामो केश पातलो कमर मानो सिपालु कारगर ने मन लगा बना स्वर्ण प्रतिमा जस्ती थी मेघदूूत काव्यका माका विकालीदासले वक्रह पन्था यद्यपि भवत प्रस्थित स्यो तर श्याम भने झै बाटो घुमाउरो भए पनि आजकल शहरका रसिक ठिटाहरू प्राय प्रभावक घरको बाटो गरेर हिँड्न लागे बेलुका कलेज छुटेपछि हातमा किताबको ठेली दिएर कलेजको ठिटाहरू पनि त्यही बाटो हिँड प्रभाका घर नै आइपुगेपछि चस्मा लगाएका त्रिसित नेत्रले एकपटक झ्यालतिर पुलुक्क हेर्थे कहिले प्रभा दर्शन दिन्थे कहिले त्यसै निराश भएर जान्थे मेजर चन्द्रविक्रम थापाको छोरो नरेन्द्र विक्रम पनि प्रभाका घर अगाडि जुजुरन जु बाँडाका ज्यासलमा आएर बस्न थाल्यो प्राय बेलुकीपाका सधैँ ज्यासलमा बसिरहन्थ्यो यसैपालि आइएससी पास गरेको थियो विवाह भएको थिएन दाजु नयाँ मुलुक वनजाँचमा लेफ्टिनेन्ट थिए सिन्धुपाल्चोकतिर बेग थियो सम्पन्न मानिस थिए कलेजका ठिटाहरू नरेन्द्रलाई ज्यासनमा देखेर नरेन्द्र काजी आजकल त सधैँ ज्यासनमा देखिनुहुन्छ नि लौबाब मोज गर्नुहोस् भनेर जान्थे उचाइ आङतानेर मुसुक्क आँसथ्यो जुजुरन बाँडा पनि गजबको मानिस थियो बिट फर्केको कालो तगुवा टोपी लगाएको मोटो फुटको मानिस थियो लुगा काती जस्ता थिए भित्तामा हुक्का अड्याएर तमाखु खाँदै सुनचाँदी पिड्दै गर्थ्यो सडकबाट कोही चिनेको मानिस हिँडेको देख्यो भने तारेमाम सर्न भनेर कराउँथ्यो उसको ज्यासलमा बाहुन छेत्री गुरुङ मगर घरती तामाङ सारा जात गहना कमाउन आउँथे किलामा साना नली भएका चार पाँचवटा हुक्का झुन्डाइराखेको थियो कोही गहना कमाउन आयो भने त्यसैबाट एउटा हुक्का झिकेर तमाखु खान दिन्थ्यो हुक्का दिँदा जात मिलाएर दिनु नदिनु के गर्थ्यो त्यो त जुजुरत नजानोस् तर उसले निर्णय गरेर दिएको हुक्कामा कसैले शङ्का गर्दैनथे सुकुलमा सातपत्र धुलो जमेको थियो संसारमा खुसामत गरेपछि नरिजिने कोही छैन अब प्रभाव पनि बराबर झ्यालमा लुकेर नरेन्द्रलाई लागे केही महिनासम्म यही लोचन लाभको क्रम चलिरह्यो एकपटक नरेन्द्रले प्रभासँग विवाह गर्ने कुरा आफ्नै आमासित प्रकट गर्यो मेजरनी बुढीलाई नरेन्द्रको कुरा उति अनुचित लागेन केटी पढे लेखेकी राम्री थिए पाँच सात हजारको लट्टिपट्टि पनि आउने सम्भावना थियो त्यसो हुनाले उनले दुई कुरा थपथाप गरेर -था� मेजर बुढालाई मेजर बुढा आगो भए अगमेका बुढा मावलीहरू अस्तिसम्म काँधमा डाँडी हालेर हिँड्दै थिए त्यस्ताकी छोरी बिहा गर्छु भन्ने पाजेले खुब घरान पहिले आएछ रुपैया हो भने दमिनी कमिनी पनि राम्रा हुन्छन् हाम्रो जबरी दमेकी छोरी सानी कस्ती पुतली जस्ती छे यो अङ्ग्रेजी पढाएको पाप लागेको आजकल मानिस आँखा फुटेर छोराछोरीलाई अङ्ग्रेजी पढाउँदा रहेछन् छोराछोरीलाई अङ्ग्रेजी पढाएपछि भ्रष्ट हुन्छन् भनेर बा भन्नुहुन्थ्यो साँच्चै रहेछ बुढापाकाले गरेको कुरा किन विस्तुर जान्थ्यो आजकल का केटाकेटी अंग्रेजी पढ़कर क्रिस्तान जस्ता भईसके इनलाई जात न भात इत्यादि के हो घटाभरसम फतफताई रहे नरेन्द्र आपका कोठा में बसर जातीय व्याख्या सुनी रखे थी उसका विचार में बाबू का एवं कुरा युक्तिसंगत थे सब रूढ़ीवादी थे संसारका सबै मानिसहरू रूप र गुणको कदर गर्छन् रूप र गुणको निमित्त संसारका बडे बडे यशस्वी सम्राटहरूले उदय अस्तको राज्य त्यागिदिए जात भनेको शक्तिवान सम्पत्तिवानहरूले अशक्त गरीबहरूलाई हेला गर्दा गर्दै आफसे आफ बन्न गएको एउटा श्रेणी मात्र हो आज झिसमिसीदेखि टोलका आइमाईहरू धारामा काने खुसी गर्न लागे केही कालसम्म कुरा नारी मण्डलीमा मात्र रह्यो त्यसपछि त्यो नयाँ समाचारको लहर पुरुष मण्डलीमा पनि आइपुग्यो बिचरा खत्री बुढा लाजले पानी वाए बुढी बुइँगलमा बसेर रुन लागन् बुढा कोटाथुनेर रुन लागे बुढीको रुवाईमा स्नेहको मात्रा ज्यादा थियो बुढाको रुवाईमा लान्छनाको अंश बढी बुढा सधैँ बागमती नुहाउन जान्थे आज लाजका मारे घरबाट बाहिर टोलका मानिसहरू यस नयाँ घटनाको आलोचना गर्न लागे उमेर पुगेकी छोरी घरमा पालिराखेपछि त्यस्तै हुन्छ बडो जात खोज्ने भएका थिए स्वाद पाए टोलमा दिनभर यही कुराको चर्चा चलिरह्यो यो खबर मेजर मेजरबुढाले पनि सुने उनलाई बेगले चिन्ता पर्यो नरेन्द्रले प्रभालाई घरमा ल्याएको थिएन त्यसो हुनाले प्रकटमा त केही भन्न सकेनन् तर मनमनमा यो पक्का पनि नरेन्द्रकै काम हो भनी ठाने नरेन्द्रको बिहा गर्नलाई धुँ दुई कन्या खोज्न थाले सानो कोठा थी सड़कपटिक दुबई झेलबंद थे कुछ निर्वासित अपराधी का जैं प्रभावित एक्लैसे थी उसका हृदय में पश्चाताप को भयंकर आंधी चलना लगे कुरा टोल छिमेक में ईसकोला मानसर हजारों किसिम का हो धारा में पदेर्ने उत्तिक गिला लागर में कोलाहल मच्चे हो बाबू का जोरीपारी तिग्रा ठटार हाँस्ता हु अब कसरी मुख देखा लोग्ने का घर में भी पुगे बाजा बजार लिया किस्नी घर की रानी हो चोरे लिया कि को के भाव परमेश्वर हिजो आज मेरे कतो इज्जत थी आज समाजका दृष्टिबाट कसरी गिरे के गरौं आफ्नै बुद्धि नपुगेको हो कसलाई दोष दिऊ उसलाई हिँड्दा हिँड्दै अचानक चिप्रेर लडे जस्तो लाग्यो जीवनमा सधैँका निमित्त दुःखले पाइलो हाले जस्तो मानी सारीका छेउले मुख टाकेर धेरै बेरसम्म रोइरहे केही बेरपछि के बेर नरेन्द्र आयो रुँदा रुँदा प्रभाका आँखा रात भएका थिए आँसु पुस्दै भने अर्काकी छोरीलाई चिन्नु न जानु यस्ता ठाउँमा अलपत्र पार्ने उसले उत्तर दियो प्रिय मैले मात्र होइन सरका ठूला ठूला मानिसले पनि बजारमा डेरा लिएर श्वास्ने राखेका छन् अलि हल्ला शान्त भएपछि घर जाउँला जत्र सुखे दुःख पनि दिनदिन सय हुँदै जाँदो रहेछ प्रभाले पनि अलिअलि गरेर हृदय वेदना बिर्सदै गई माथिलो तलामा घर धनी बुढी बसेकी थिए मानिसहरू उसलाई दायाँमा भन्थे अलि लालदार दरबारमा दाई थिए अरे लोग्ने बज्रिस्तानका लडाईँमा मरेछन् एउटी छोरी रहेछ त्यो पनि पोहोर सालका खसी छ बिचरी एक्लै काल पर्खिरहेकी थिए घरमा धन्दा गर्ने एउटी नोकर्ने बाहेक अरू उनाहु मानिस कोही थिएन विस्तार विस्तार प्रभाको उनीहरूसँग पनि हेलमेल भयो नरेन्द्र सधैँ साँझमा आउँथ्यो तोप चल्ने बेलासम्म बसेर जान्थ्यो दाना, दाना, तो दाना, दाना। फागुन को महीना थोर में विवाह को धूमधाम थियो, उजालो भैदखि राति तोप चलने बेलासम सड़क पंद्रहटा बरियात जान्थे पांच बजे हुद सड़क में कवाज खेले आया पलटनीिया सिचो थी काठतिर का दौरा बेचने आईमा देवल में भारी बिसा मक्क खान लगा थे प्रभा दायामा का कोठा में बसर कपाल बाट लागे पर सड़क में बिहा बाजा सुनिए प्रभा दायामा सबजना झाल बरियात लगे बरियात बिस्तार बिस्तार प्रभाकें डेरातर्फ आयो बरियात सजी सजाऊ थी अगि अजा तेजी जल्लरी छाता उड़ा कलसौली मोटर तेजी दुलाहादुल को मोटर तेज् घोड़चड़ी बरियात पैदल बरियाती राो प्रोसेस मिशर लिया बरियात प्रभा का झ्याला गाड़ी आईपुगे उसके मनले दृश्य देखी दुलाहा नरेंद्र रहे उसका बायापटि के दुलै बसेकी थी प्रभाको आँखा तिर्मिर भए उसको मुटु कसरी छुडेर तान्न लागे जस्तो हो गोडामुनिको भैँ अलिअलि गरेर तलतिर भासिन लाग्यो सामान्यका घर रिङ्ग्न लागे, लागे। मुख सुकेर आयो झ्यालको डन्डी समाएर वर्षक उभििन खोजेकी थिए लागेन बतासले हल्लाएको रूख डल्ला झै बङ्ग भैँमा डाली दोजिया निलो भएर आयो दाँत बाँधी दायामा आत्ती हत्त र पत्त प्रभाका मुखमा पानी छापेर दाँत उगारिदिए धेरै बेरपछि बल्ल प्रभाको होस फिर्यो दायामाले गहभरी आँसु पारेर भनी एकचोटि त अत्तै हाल्यो बा अब कस्तो छ यस छातीका पूर्जाहरू जल्न लागेका छन् आमा चारै प्यास लागिरहेछ चा। अलिकति पानी खान दिनुहोस् पानी खाइसकेपछि प्रभाले लामो सास फेर भने आमा आँखालाई ढोका भएको त होइन ताई आमाले उत्तर दिए होइन बा होइन साँच्चै हो तिन चार दिनपछिको कुरा हो आधा दिनसम्म प्रभाका कोठाको ढोका उगारिएन उगा ताइबुढीले गर कचाको आग्लो लगाएको रहेछ उगारेर हेरेको रहे प्रभार होइन सर एक दिन बेलुका नरेन्द्र कुनै भयङ्कर अपराधी झैँ बिस्तारै तलामा उक्ल्यो कोठामा एमानको बडो बोटे तालचा लाइराखेको रहेछ तालचा मारेको देख्ने बित्तिकै उसको होस उड्यो माथिल्लो तलामा गयो दाइबुडी धमिरो बत्तीको प्रकाशमा पात कास्न लागेको रहेछ धेरै दिन बाद अचानक नरेन्द्रलाई देखेर दाइबुढीले भने आज कसरी बाटो बिराउनु काजी नरेन्द्र खिस्सा हाँस्यो तर उसको आकृतिमा हँसाएको भन्दा रुवाएको अंश बढी थियो सोध्यो धायामा प्रभा कहाँ गई कहाँ गै कहाँ गै केही थाहा भएन अस्ति बरियात आएको दिन यहाँ परी, परि धेरै बेरपछि बल्ल बिउ जाएँ त्यस रात भोकै सुती त्यसपछि ढोका डप्काएर कोठामा एक्लै बसिरहन्थे अस्ति रातिसम्म कोठैमा थिए हिजो आधा दिनसम्म ढोका उगारिन गएर गच्याटेको आग्लो लागेको रहेछ उगारेर हेरेको कोठामा रहेनछ मालताल केही पनि लगेकी छैन अस्ति दिउँसो पहाडतिरका दुईजना माईहरू भिक्षा माग्न आएका थिए अरे कोठामा बसेर धेरै बेरसम्म माईहरूसँग कुरा गरिरहेका थिए अरे साँझसम्म बाटो हेरेको आएन पिछड़ी कह गई दोजिया थी कठैभरा कालो बादल ने नुख पाउने नरेन्द्र ने गरी हाँसू पारे भो आमा मैं प्रभाला हेला कर बिहां कर में पड़े के लग्द रहे अगिप प्रभा मसंग चित्त दुखा को अत्त दुखा कोई करते थी बा एक महीना जी भो एक दिन कोठा में एक्ल रोई यहाँ यसो लाग्यो कि नानी भनेर सोद्धा लागेको छैन आमा बाबाआमाको काख छोडेर कैदी झैँ जीवन बिताउनु परे पनि देवता जस्तो लोग्ने पाएकोले सबै दुःख बिर्सेको छु भन्थे नरेन्द्रले लामो सास फेर बर्र आँसु जार्यो चार पाँच महिनापछि नरेन्द्र कलकत्ता मेडिकल कलेजमा गएर भर्ती भएको थियो त्यसका दुई वर्षपछि पढ्न छाडेर गङ्गा सागर गरेर एकजना महात्मासँग हरिद्वार गरेर भन्ने चिठी आयो दुईतिर अग्ला अग्ला पाहाड थिए त्यसको काखको मैदानमा एउटा सानो बस्ती थियो बस्तीका बीचमा मूल बाटो थियो बस्तीका छेउमा एउटा कुटी थियो कुटी अगाडि मन्दिर र मन्दिरको बगलमा पार्टी थियो कुटी मन्दिर पार्टीहरू बहुतै सफा थिए तल एउटा विशाल नदी भएकी थिइन् कुटीमा एउटा बुढी र एउटी युवती बसेका थिए युवतीलाई बुढीमाई भक्तिशिला भनेर बोलाउँथिन् युवती राम्री थिए पितवस्त्र लाएकी जुरो बाटेकी ललाटमा सेतो उर्दो तिलक धारण गरेकी कुनै त्यागी तपस्वनी जस्तै देखिन्थे तर उसका मुखमंडल उत्कट वेदना और भीषण नैराशि झल्किमक्क सांस झांकरी करे खोलापारी को गांव में ठावो बैखियो देखियो तीर कहीं कहीं किसान ग्रामीण गीत गाने लागे तल नदी अविरल गर्जन गर्दै थिइन् पहिलो साँझमा त्यो दुई पर्वतको बीचमा सानो पुरी मानौ शान्तिको निवास स्थान जस्तो देखियो त्यस निस्तब्ध सन्ध्यामा एउटा युवकले पथीकले कुटी अगाडि आएर मधुरो स्वरमा भन्यो भक्ति आमा पाइन्छ कि युवक सुन्दर थियो उसका पहिरन अनुहारबाट कुनै भलाद्मी जस्तो देखिन्थ्यो तर साह्रै विरामी थियो एकछिन उभिन पनि उसलाई मुस्किल परे जस्तो देखिन्थ्यो युवतीले बालक काखमा लिएर कुटीका द्वारमा आएर युवकसँग सोधी कहाँबाट अनुभव तीर्थ गर्दै आएको साह्रै विरामी छु चरो आइरहेछ साँझका पाहुनालाई बास दिनुहोस् माई धर्म होला बिचारा परदेशीले एकैपटक सोध्ये भन्दा धेरै जवाफ दियो परदेशीलाई देख्ने किन हो युवती आतीय र कोटीभित्र बसी एकछिनपछि बुढीमाईले परदेशीलाई पार्टीमा लगेर राखिन् परदेशी बीच छुनामा त्यसको केही बेरपछि युवती एक हातमा बत्ती र एक हातमा दूधको कछौरा हेरेर पार्टीमा आए परदेशीको निधार छामी साह्रै जरो चढेको रहेछ परदेशीको दिनहीन अवस्था देखेर युवती अर्कापट्टि फर्केर रुन लागि त्यस मधुर बत्तीमा तमिलो प्रकाशमयी दुईजना दुःखी प्राणीहरू कुरणा र वेदनाका प्रतिमूर्ति जस्ता देखिए परदेशीको केही खाने इच्छा थिएन तर युवतीले साह्रै आग्रह गरी, उसले नारीको त्यो स्नेहमय पवित्र आग्रहलाई उपेक्षा गर्न सकेन धेरै बेरपछि दूध पिएर सुत्यो अघि अतीतकालमा एउटी आत्मीय रमणी पनि उसलाई यस्तै स्नेहमय मधुर आग्रह गरेर कर लगाई लगाई खुवाउँथे युवतीले रातभर रोगीको सिरान्नेर बसेर सेवा सुश्रुवा गरिरहे भोलिपल्ट बुढीमारी राति परदेशीसँग एक्लै बस्ने भनेर खै गरेकी थिइन् युवती भाई दुख पाया परदेशी रहे दया लगे रह बसकी चार पांच दिनसम परदेशीला जरो चढ़ते गयो बिचारा ज्वर का मारे बिहोश थी भक्तिशीला सान लगा सुश्रुआ करतीदेशी को ज्वर अलि उत्र एक दिन भक्तिशीला बाहर गएक परदेशी का नजीक में बुढ़ी पर बुढी माईसँग सोध्यो माईआमा भक्तिशिला को हुन् माईआमाले भनिन् पुरा परिचय त मलाई पनि थाहा छैन बाबु तीन चार वर्ष भयो नेपालतिरबाट दुईजना तीर्थवासी माईहरूका साथमा आएकी थिए उस बखत गरौँ जिउकी थिए आएपछि छोरो पाए पछि यहीँ बस्छु भनी परार रामनवीमा मैसँग गुरुमुख भई माइती नेपाल हो धनीकी छोरी बुहारी हौ लोग्नेले हेला गरेर सौता हालेकाले भागेर आएकी भन्थे मलाई एक्लै देखेर परमेश्वरले साथी पठाइदिए जस्तो लागेको छ बा उसले फेरि सोध्यो भक्तिशिलाको चरित्र कस्तो छ माईआमा यिनै तल बगेकी गंगाको जल झैँ निर्मल छ भा सम्पूर्ण गीता कण्ठ गरेकी छे सबै व्रत लिन्छे दिनहुँ गंगा आउँछे, कोही दुखी दरिदी देख्यो भने आफू भोकै बसेर उनीहरूलाई खुवाउँछे त्यो सानो छोरालाई पनि गीताजीका धेरै श्लोकहरू मुखाग्र गराएकी छ स्वर्गकी देवी हो बाटो बिराएर पृथ्वीमा आएछ परदेशीले लामो सास फेऱ्यो प्रभासँग प्रेम गर्न लागेदेखि अहिलेसम्मको सारा दृश्यहरू सिनेमाका चलचित्र झैँ उसका सामने नाच्न लागे भोलिपल्टको कुरा पर हो परदेशी सधैँ सबेरे उठथ्यो आज पनि झिसमिसमै उठ्यो सिरानमा एउटा चिठी रहेछ हस्ताक्षर प्रभाका थिए धेरै दिनका बाद अचानक प्रभाका हस्ताक्षर देखेर उसको आश्चर्यको सीमा रहेन खोलेर रहे हेऱ्यो रहे देखेको रहेछ हृदयेश्वर दर्शन पाए दासीको जीवन सफल भयो यो अनाथ सन्तान जिम्मा लाउने मानिस नपाउँदा दुःख र वेदनाका ज्वालामा जलिरहेको छु आउनुभयो छोरो जिम्मा लिनुहोस् वेदना असह्य भइसकेको छ मलाई अब यसै दुःखका समुद्रबाट विश्राम लिन दिनुहोस् जीवनमा केही भूलचुक भएको भए अज्ञानी भनेर क्षमा गर्नुहोला छोरो ठूलो भएपछि तेरि दुःखियामा यसरी मरी भनेर सुनाइदिनुहोला विदा चिर्दासी प्रभा पत्र पढ्ने बित्तिकै नरेन्द्रको सास बढेर आयो उसलाई अचानक एउटा ठूलो पहाड़ खसेर थिचे जस्तो लाग्यो दौडँदै नदीका डीलमा गएर कम्पित किन्तु ठूलो स्वरले बोलायो प्रभा उषाकालीन शान्तिलाई भंग गरेर एकपटक सारा पर्वतकन्दराहरूले पनि प्रभा भनेर चिच्याए अनि तल नदीका तीरबाट कसैले अस्फूट क्षीण स्वरले उत्तर दियो हजुर हेला गरेको छैन प्रिय उत्तिकै माया गर्दैछु आज तीन वर्षदेखि तिम्रै वियोगमा विक्षिप्त भए जस्तो भएर घुमिरहेको छु नरेन्द्र रुँदै नदीका तीरमा पुग्यो हेर्दा प्रवाह त्यो विशाल नदीको बीच प्रवाहमा डुब्दै उत्रदै गर्न लागेको रहेछ उसका ललाटको सेतो तिलक अझ देखिँदै दे थियो श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक विदा थियो विदा कथा, कथा गुरूप्रसाद मैनालीको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 अर्को साता फेरि नासोकै केही कथाहरू के लिएर आउनेछौ त्यसअघि शुक्रबारको श्रृंखलामा पनि नासोको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौडा र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री